कालज नेीत सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज कालजयपी गीतर विशेष प्रस्तुति अजर अमर गीतर प्राविधिक मित्र शशिन्द्र गौतम नेपत्यका सहयोगी सुफल काफले र सहायक सन्दीपका साथमा यो प्रस्तुता प्रकाश सामीको आजको कार्यक्रम हिजेकी कार्यक्रमको निरन्तर श्रृंखलामा आज पुरूष कलाकारले महिलाका बारेमा गाइएका गीतहरूसहित महिला कलाकारले आफ्नो ऊर्जाका बारेमा गाएका गीतको सन्दर्भसँग जोड्नेछौ नेपाली जाति गायिका देवी मानन्दर जसले विक्रमाव्द उन्नाइस सय नब्बेको महाभूकम्पपछि कोलकातामा गई गीत रेकर्ड गराइन् त्यही गीतका कारण उनी नेपालको राणा सरकारको कोप भाजन भएकी थिइन् देशमा आन्दोलन चलिरहेको बेला राणा शासनको विरूद्ध उग्र आन्दोलन चलिरहेको बेला सामाजिक कार्यकर्ता अभियन्ता क्रान्तिकारी कवि शुक्रराज शास्त्रीको नाटक गृह प्रवेशको एउटा गीत गाएको कारणले मेलवादेवी चन्द्र शमशेरका भाइ बारादारको आँखामा आँखाको धुलो भएकी थिइन् तर उनले साहसै गरेर शुक्रराज शास्त्रीको रचनाको यो गीतलाई कोलकाताको चोर बजारस्थित रेकर्डिङ स्टुडियोमा रेकर्ड नै गराएर छाडिन् र यो गीत एउटी गायिकाले आफ्नो साहस सौम्यता र नारीको बखानमा गाएको पहिलो गीत मानिन्छ रेकर्डेड नेपाली गायिका मेलवादेवी महानंदर को स्वर में नारी न घर द्वार हो नारी राज्य मंत्री सर को सम्मान स्वभाव चरित्र देखिन्दे महानंदर गीत रेकर्ड भ एक शताब्दी पुनः सकता अज हम म्लूक मुलुकमा, कन महिला गवर्नर कन महिला कुलपति अ कुनै महिला मुख्य सचिव भएको कुनै इतिहास छैन तर महिलाका इतिहासमा यी गर्वशाली पानाहरू कोर्न बाँकी नै छन् नारी दिवसको हिजोको सन्दर्भमा यी प्रसंग जारी नै छ हिजोको कार्यक्रमको बारेमा केशव शाहले लेख्नु भएको छ नारी दिवसको उपलक्ष्यमा अरू लामाको गीत सुन्न पाए हुन्थ्यो अजरम्मर गीतहरूमा तपाईँको कुराहरू सुन्दा समय गएको पत्तो भएन रिक्वेस्ट गर्न ढिला भयो भनेर उहाँ लेख्नु भएको छ भने दत्तात्रेय रयले लेख्नु भएको छ अजर अमर नारीहरु अमर रहुन मेलवा देवी मीरा राणा सविता देवी इन्दिरा श्रेष्ठ तारा थापा त्रिदेवीहरूमा हार्दिक आभार व्यक्त गर्दछु तारा थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु सायमीज्यू र गौतमज्यूलाई धन्यवाद भनेर लेख्नु भएको छ भने हाम्रो ट्विटरमा भर्खरै हामीलाई मेन्सन गर्नुभएको छ गोकुल साहकोटाले धादिङको दुःखद खबरले मन दुखेको बेला केही हलुंगु महसुस गराउँछ भन्ने आशाका साथ कार्यक्रम अझ राम्रो गीतहरू सुन्दै भनेर लेख्नुभएको छ भने कलोराडोबाट धना पौडेलजीले कार्यक्रमको प्रतीक्षामा भनेर लेख्नु भएको छ कार्यक्रमको पहिलो चरणमा हामीले नारी गान अर्थात नारीको अस्तित्वप्रति सम्बोधन गरिएको शुक्रराज शास्त्रीको रचनाको गीत मेलवादेवीको मानन्दमा स्वरमा राख्यौं तर नेपाली संगीतमा नारीलाई लिएर गरिएका अपमान शोषणका गीतहरू पनि छन् माइतीघर चलचित्र भनु वा त्यसै गरिकन उपन्यासमा मन शान्ति जस्ता कृतिहरूमा नारीको चरित्रमाथि भएको शोषणको वृत्तचित्र नै देखा पर्छ तर नेपालको पहिलो राष्ट्रगान मानिएको राजामी कुमती जीके वसा पीरती जुन जंगबहादुरको भ्रमणको बेला, बेला एकैपटक मात्र गुन्जिएको राष्ट्रगानमा पनि नारीको गुणगानबाट शुरू भएको छ र नारीमाथि नै सम्पूर्ण शब्दहरू समर्पित यस गीतलाई जंगबहादुरले आफ्नो राष्ट्रगानको रूपमा पेश गरेका थिए यसबारेमा संस्कृतिविद इतिहासकार चितंजन नेपालीले आफ्नो वार्ताहरूमा उल्लेख पनि गर्नुभएको यो गीतसँगै अब हामी लाग्छौ नारीका बारेमा एक पुरूषले लेखेको गीत गीतकार रत्न शमशेर थापाको शब्द संगीत हुतरास शर्मा हुर्मा जो नेपाली संगीतमा साह्रै कम चर्चामा आउने संगीतकार हुनुहुन्छ स्वर योगेश वैदिक कमजोर खानी निर्दोष No, this is child रवि रत्नशमशेर थापाको शब्द संगीतकार हुतराज शर्माको संगीतमा योगेश भैदिएको स्वर अपमान गरी नारीलाई भारी सभामा यो गीतसँगै हामीलाई हिजोको कार्यक्रमका बारेमा कथाकार अतिप्त पाण्डेले प्रतिक्रिया व्यक्त गर्नुभएको छ हिजो म्याक्सिम गोर्कीको आमा उपन्यासको सन्दर्भले मलाई मेरी आमाको स्मृतिले अस्रोपूरित बनायो जतिपल्ट पढ़े पनि उस्त उत्सुकता उत्साह मेरी आमा, आमा प्रतिमूर्ति को रूप में ठान पुग्छ र कार्यक्रम सुन्दा झन भावी भें कथकार अत्रित पांडेय को प्रतिक्रिया संगे अब कार्यक्रम को अडी सन्दर्भ जोड़ना चाही संगीत नारी विशेषकर गुरू को रूप में सर्जक को आमा, कु आमा, कु आमा को रूप आमा जसलाई पहल शिक्षक को रूप में परिवार हेने ग आमाइोधन करे नारायण गोपाल बालकृष्ण सम को शब्द में गाई गीत व युग कवि श्रीचरण श्रेष्ठ को शब्द में आमा तिन्के बउला होना दिवशेषा गीत वा तारादेवी गाएक चांदनी शाह को शब्द को आमा हेरा संतान का पीर जस्ता गीत क्षेत्र गीत को क्रा गत आमा शब्दकै कारणले पनि संगीत गर्नेहरूलाई ऊर्जस्वीता प्रदान गर्दो गीतको प्रसंगभन्दा अगाडि राजेश्वर उदयको एउटा पाल्पाबाट लेख्नुहुन्छ अजर अमर गीतहरू नेपाली स्वर्णिम युगको सुन्दर दस्तावेज मात्र नभई जादुगरी आवाजका धनी सुन्दर प्रस्तोता प्रकाश आइमी दाजु प्रविधिका असल मित्रहरू सशिन्द्र गौतमजी र सुफल काफ्रेजी जस्ता होनहार कला प्रयासले ग्रांडी अस्पताल में उपचार करायक संगीतकार अम्बर गुरूंग भेट कर देश का मंत्री जान कर लगे तपहर को प्रयास भनु या दवाबले संभव धन्यवाद ये दरिलो कार्यक्रम जनदवाब को सामू कसै को भन्ने क्रा चरिता इसी नबुद्ध रोग पीड़ित हमी गायिक तारा थापा दिदीको उपचारको लागि सरकारले केही गरोस् कलाप्रेमीहरूको तर्फबाट अनुरोध गर्न चाहन्छु भनेर रा राजेश्वर उदय तानसेनबाट लेख्नुहुन्छ तारा देवीको स्वरमा नातिकाजीको संगीतमा चाँदनी शाहको शब्दको यो गीत आमा बनेर हेरा तारादेवी जो स्वयं एक दुखी पीड़ित आमा भईन जब उनका छोरा छो, शशी को दुर्घटना में तारा भारादेवी जीवन में ठूल तनाव बढ़ोनी पत्नी।, पत्नी को हैसियत एक पति गुमा पर्दा अर्क शोक रज तारादेवी का एक छोरा रवि जो विमानालक सन्न एक छोरी चारू जो संचार जगतसंग आबद्ध तर तारादेवी तारा को स्वर गीत कैयौं सन्तानलाई कैयौं आमालाई सम्बोधन गर्छ कैयन भाइहरूलाई दिदी भएर कैयन दाजुहरूलाई बहिनी भएर र कैयन छोराहरूलाई आमा भएर उनका गीतहरूले हौसला प्रदान गरिरहेको हुन्छ कुमारजङ कार्की लेख्नुहुन्छ नमस्कार प्रकाशदाई प्रस्तोता प्रकाश अनि प्रकाशको अर्थ उज्यालो कसरी अर्थ जहाँ सार्थक भएर खुलेको कस्तो राम्रो संयोजन प्रकाशदाई अनि उज्यालो नाइन्टी नेटवर्कको नेपाली सुगम संगीतको क्षेत्रमा तपाईँको टीमले यसरी नै प्रकाश उज्यालो निरन्तर रूपमा छर्दै जाओस् भन्ने हार्दिक कामना छ धेरै समयदेखि मलाई एउटा गीत सुन्न मन लागेको छ उहाँ एउटा गीत चयन गर्नुभएको छ कार्यक्रममा कुनै दिन अवश्य प्रसारण गर्नेछौन करोडरबाट विकास कंसाकार लेख्नुहुन्छ कस्तो मर्मस्पर्शी त्रिवेणी गीत यो अपमानी नारी को भारी सभा में विश आरकसाकार को यो प्रिय गीत धन्यवाद यहां अब आमा संबोधन करें कि खरल रचना गीत मा। रुबी जोशी स्वर देखेको मैले आमा फाने तोते बोली बोलेको एमेर्दै पोखी देश को छाती चर्क त्र मेरो पियारा जिन्दगी भर यचेर आजको यही कार्यक्रम मार्फत सम्पूर्ण आमाहरूलाई हार्दिक नमन भनेर धना पौड़ेल लेख्नुहुन्छ तारादेवीको गीतसँगै मेरी आमा फेरि सम्झे तारादेवी कि दावली मेरी आमा आल्जा माइरसले पीड़ित छ आल् माइर्स यो विश्व प्रसिद्ध रोग भएर फैलिएको छ र भनाइमा के पनि पाइन्छ भने मानिसले आफ्नो आम जीवनमा जड़ीबुटीका रूपमा प्रयोग गरिनेछ पदार्थ कम खानाले यो रोग हुने हुन्छ भन्ने पनि हल्ला छ र हामी जो नेपालीहरू प्राय बेसार अधुवा कम प्रयोग गर्छौं बेसार अदुवालाई मसलाको रूपमा होइन अब एउटा खाद्य पदार्थको रूपमै खानुपर्ने आवश्यकता चिकित्सकहरूले बताउँछन् यो रोगबाट हट्नका लागि र यो रोग लागिसकेपछि लाग्नबाट जोगिनका लागि दुई तीनवटा प्रक्रियाहरू छन् भन्छन् जस्तो एउटा डायरी नियमित रूपमा लेख्ने र आफ्नो डायरीलाई पढ्ने र हरेक वर्ष त्यो डायरीका दिनहरूलाई मूल्याङ्कन गर्ने र आफ्नो मस्तिष्कलाई सक्रिय बनाउन र कुनै खेलसँग सक्रिय रहने बसेर खेल्ने कुनै खेलहरू हुन त विद्युत माध्यममा यो चर्चा गर्दा अहिले अशोभनीय पनि देखिएला कहिलेकाही तास खेल्ने वा चेस खेल्ने यी प्रक्रियाले पनि अल्जमाइसबाट जोगिन सकिन्छ भनिन्छ भारतका प्रसिद्ध अभिनेता दिलीप कुमार पनि यी रोगबाट अहिले ग्रस्त भएको व्यापक सूचना आइरहेको छ नेपाली साहित्यका अत्यन्त आदरणीय श्रेष्ठा कृष्णचन्द्र सिंह प्रधान कि पत्नी कय नानी प्रधान यही रोगले उहाँको देहान्त भयो र साहित्यकार कमल दीक्षित पत्नी अंशु दीक्षित पनि यही रोगले ग्रस्त छिन् अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगनका कारणले सर्वाधिक चर्चामा आएको यो रोगमाथि बलिउडमा हलिउडमा पनि धेरै चलचित्र बनेका छन् आज र विशेष गरेर यो रोगसंग अहिलेको एउटा पुस्ता निकै त्रसित हुनुपर्ने देखिएको छ आजको यो कार्यक्रमका बारेमा हामीलाई यूजेवाई एएलएलओ उज्यालोमा यहाँले ट्वीटरमा ट्वीट मेन्शन गर्न सक्नुहुनेछ यूजेवाई एएलओमा जयदीप जयसिंह महराजी एसी दिनेश दीपक दीले उल्लेख गर्नुभएको छ कार्यक्रमको सुन्दरता र सफलताको कामना पनि गर्नुभएको छ र यहाँहरूको यो स्नेहथावत रहोस् भन्ने कामना गर्दछौ हरेक आइतबार सोमबार र बिहीबार प्रसारण हुने यो कार्यक्रममा यहाँले आफ्ना चयनका र विषय वस्तु अनुसार हाम्रो विशेष अंक जसरी प्रसारण हुँदैछ त्यसअनुसार गीतहरू चयन गर्न सक्नुहुनेछ चैत्र महिनाको पहिलो हप्तादेखि नै हामी केही विशेष कार्यक्रमको तयारीमा र फरक सामग्रीमा जुट्नेछौ सा। चैत्रको पहिलो हप्ता रेडी नेपालका प्रथम गीतकार शंकर लामिछानीको जन्म जयन्तीको सन्दर्भ पर्छ त्यसै गरी गीतकार मनबहादुर मुखियाको जन्मदिन पर्छ नाटककार कवि गीतकार बासचशीको जन्मदिनको महत्वपूर्ण दिन पर्छ यी सबै सा, सामग्रीसँग जोड्दै हामी यहाँसँग निकट रहने नै अब आमाकै कुरा गर्दै गर्दा अब यो अन्तर्राष्ट्रिय नारी दिवसको यो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हामी आमा छोरीका पनि कुरा गर्छौं छोरीको कुरा गर्दा धेरै संगीत प्रेमीहरूले संगीत अनुरागीहरूले जीवनमा एकपटक जो नेपाली संगीतलाई माया गर्छन् एकपटक यो गीत सुनेकै हुन्छ भारती उपाध्यायको स्वरमा कमर दुखने पानी घैला भन्दा सानी मैझो भारतीय उपाध्यायको स्वरलाई धेरैले रिसिङिङ वा रिमिक्समा मात्र सुन्नु भएको होला तीसको दशकपछि सर्वाधिक चर्चामा आएकी गायिका भारतीय उपाध्यायको यही एउटा गीतले पनि उनको पहिचानलाई सुरक्षित राखेको छ नेपाली चेलीको आफ्नै एक किसिमको यो पहिचान वा शक्ति स्रोतको सन्दर्भ केशव शाहले हामीलाई लेख्नु भएको छ आज अजर अमर गीतले पुरानो गीत रूबी जोशीको स्वरमा सुनाइदिँदा धेरै आनन्द आयो थ्याङ्कयू प्रकाशजी भनेर लेख्नु भएको छ रेड पाण्डा लेख्नुहुन्छ उज्यालो एफएममा अजर अमर गीतहरू सुन्दै गरेको अवस्था भनेर शक्ति छेत्री लेख्नुहुन्छ आमाको बेजोड़ प्रस्तुति आजको दिन आमा ती हुन् जसको आश आफ्नो जीवनको अन्तिम साससम्म पनि हुने गर्दछ आमाका बारेमा धेरै प्रसंगहरू यहाँ जोड़िए भारतका चर्चित अभिनेता अमिताभ बच्चनले आफ्नो एक अन्तर्वार्तामा प्रसंगवास भनेका पनि थिए म जीवनमा यति धेरै आमा मर्दाको दृश्यमा रोए सम्भवत म साँचै मेरी आमा मर्दा रुन्छु कि रून्न होला उनले स्टार का सम्पादक नारी हिरासँग एक अन्तर्वार्तामा भनेको यो प्रश्नको उत्तर बडा गम्भीर थियो तर सिनेमामा रोएको आँसु पनि उनको आफ्नै आँसु थियो र वास्तविक जीवनमा आमा बित्दा पनि उनले त्यही आँसुले रुनु पर्यो जुन आँसुका लागि उनी जीवनभर त्रसित थिए सुभाष केसी लेख्नुहुन्छ हाम्रो फेसबुकमा नमस्कार हजुर म चाहिँ लाइभ सुन्न सकिरहेको छैन डाउनलोड जिन्दाबाद म पनि यो कार्यक्रमको नियमित श्रोता हौ हरेक हरेक पार्ट डाउनलोड गरेर नै भनी सुन्छु यहाँले यो कार्यक्रम डाउनलोड गरेर सुन्नै सुक्नुहुन्छ भने डब्ल्यू डब्ल्यू डब्ल्यू डट यूजेवाई एलओ उज्यालो डट अनलाइनमा गएर डाउनलोड गरेर सुन्न सक्नुहुनेछ र यो कार्यक्रम आइतबार सोमबार र बिहीबारका प्रसारणमा यहाँलाई लागेका र आफ्नो प्रतिक्रिया पनि व्यक्त गर्न सक्नुहुनेछ क्या सुन्दर गीत मैले आमा भनेर बचपनमा रिड नेपालमा बजेको सुनेको गीत आज धेरै समयपछि सुने क्या आनन्द लाग्यो कस्तो मर्मस्पर्शी आवाज धन्यवाद गायक रुबी जोशी अनि प्रकाश दाजुलाई देश रोएको छ यो गीतमा सुन्दर रचना किरण खरेलप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ योगेन्द्र चौलागाई लेख्नुहुन्छ शुभ हाम्रा गनाहरू भनेकै श्रष्टाहरू हुन् तिनको संरक्षणका लागि यो कार्यक्रम निरन्तर जाहोस् भनेर उहाँले कामना गर्नुभएको छ हाम्रा गहनाहरू भने पनि श्रष्टा भने पनि इने कलाकार हुन् राष्ट्रका यी गौरवहरूलाई जोगाइराख्न कुनै चारिटी सो या कुनै सांस्कृतिक कार्यक्रमहरू राख्न सकिँदैन हजुरले आँट्नुहोस् हामी जस्ता संगीत प्रेमीहरूले अवश्य सहयोग गर्नेछौ के यो सम्भव नहोला र योगेन्द्र चौलागाई कोटेश्वरबाट धन्यवाद योगेन्द्र चौला गाईजी अब छोरीको प्रसंगपछि फेरि छोरीकै कुरा छ यी छोरी, छोरी, छोरी हुन् नेपाली आधुनिक गायन कि जीव उपनामबाट परिचित गायिका मीरा राणा मीरा राणालाई संगीतकार गोपाल युन्जनले रसियन जीप नाम दिएका थिए किनभने मीराणाको स्वर जस्तै संगीतमा पनि जस्तै लयमा पनि जस्तै उकालो ओह्रालो पनि चढ्ने झर्ने खालको स्वर भएको हुनाले उनको स्वर मुद्रालाई ध्यान दिएर गोपाल युन्जनले ठट्टैमा भनेको नाम थियो रसियन जीव ढुंगा माटो उबड़खावड जहाँ पनि चढ्ने गाड़ी जस्तै यिनको आवाजको प्रशंसा गरेका थिए गोपाल युजनले गोपाल युन्जनकै शब्द र संगीतमा मी स्वर फर्सीको भेट्नु नि के मरी मेट्नु नि हजुर मर्दकको जातैमा मेराणाको स्वर गोपालञ्जनको शब्द र संगीतमा यो गीतलाई धेरै मित्रहरूले चयन गर्नुभएको थियो भने शर्मिला शर्मा लेख्नुहुन्छ अमेरिकाबाट मैछोरी सुन्दरीले मेरो बाल्यकाल याद आयो यो गीत म खुब नाच्थेँ स्कूल टाइममा थ्याङ्क यू फर दिस सङ भनेर लेख्नुभएको छ धन्यवाद शर्मिला शर्माजी उहाँले काठमाडौँ हुँदाभन्दा पनि अहिले अमेरिका हुँदा धेरै यो कार्यक्रम सुन थाल्नु भएको छ यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद कर्ण खडगा लेख्नुहुन्छ आमाको माया ममतापूर्ण छ जीवनमा भनेर केशव श्रेष्ठ लेख्नुहुन्छ आज थाहा भयो मलाई अब म नियमित सुन्छु आमाको कार्यक्रम भनेर यो केशव श्रेष्ठ चाहिँ चा आमाको कार्यक्रम त होइन आज यो विश्व नारी दिवसको उपलक्ष्यमा आज दोस्रो श्रृंखलामा हामीले महिला प्रधानता भएका गीतहरूलाई प्रस्तुत गरिरहेका थियौं महिलाका विषयमा लेख्ने हाम्रा गीतकारहरूको विषयमा चर्चा गरिरहेका थियौं यद्यपि महिलाको विषयमा लेख्नेलाई स्त्रैण्यवादी लेखक अर्थात फेमिनिस्ट राइटर भन्ने गरिन्छ जसरी भारतका चर्चित नाट्यकार विजय तेन्दुलकरलाई त्यही नामले सम्झना गरिन्थ्यो भने फ्रान्सेली लेखक जापाल शाहत्री र उनकी सहगामिनी सिमन्द बुवा यी नामले नै परिचयमा आएका थिए तर हामी हाम्रो गीतमा यस कुरालाई खोजिरहेका थियौं सुजी सञ्जीत भारती लेख्नुहुन्छ गीत त मीठा छँदैछन् ती भन्दा अझ मीठा छन् गीत पछाडिका कथाहरू कार्यक्रमप्रति धन्यवाद धन्यु उज्यालो नाइन्टी भनेर लेख्नु भएको छ सञ्जीत भारतीजीले आजको कार्यक्रम सुनेर खुशी लाग्यो धन्यवाद दाजुलाई भनेर केशव श्रेष्ठले पुनः लेख्नु भएको छ र आजको यो कार्यक्रम तयार पार्न सघाउनुहुने मेरा सरिदै मित्रहरू प्राविधिक मित्र शशिन्द्र गौतम नेपत्य सहयोगी सुपल काफले सहायक संदीप हादिक आभार भन्द कार्यक्रम को अंत्य में आगामी हफ्ता चैत्र को पेल सप्ताह देख हम नया श्रृंखला रया संदर्भ जोड़ने यहां नीत नीत का प्रसंगमाब उन्नीस सौ पैसठी देखि दुई उनाचालिससम्म रेकर्ड भएका र त्यसबीचमा उदायका कलाकारहरूको प्रसंगलाई जोड्दै तयार पारिएको यो कार्यक्रमलाई पोखरा चितवन नेपालगंजका थुप्रै संगीत प्रेमीहरूले आफ्नो किसिमले रूचाएको महसूस गरिएको छ तर यहाँहरू कार्यक्रम पहिलोपटक सुन्दै हुनुहुन्छ भने यो कार्यक्रमको बारेमा यहाँको के धारणा छ हामी यहाँको प्रतिक्रियाको अपेक्षामा छ कार्यक्रमको अन्त्यमा दिलमाया खातीको स्वरमा फेरि यो छोरीकै प्रसंग छ गाउँकी छोरीको र शब्द संगीत गोपाल योन्जनकै छ यो गीतसँगै आजको अझ राम्रो गीतहरूबाट विदा हुन्छ आगामी बिहीबार नौ पन्ध्रमा भेट्नेछौ त्यति